बुढाबुढी बुढाबुढी मात्र छौं गाउँमा छोराछोरीहरू छैनन् सखारै चरा जस्तै चिरबिराउने नाति नातिनाहरू छैनन् आँगनको डिलमा फूल छ आँगनको डिलमा फूल छ तर फूल टिप्ने कलिला आँखाहरू छैनन् त्यो अम्बाको बोट जसमा चरासँगै झुत्ती खेल्दै हुर्किएथे केटाकेटीहरू त्यो पाक्दै खै गर्न थालेको पनि वर्षौं भयो बियान जसरी रित्तो बिउजन्छ बिहान जसरी रित्तो बिउजन्छ उस्तै गरी सुत्छ रितो साँझ उस्तै गरी सुत्छ रितो साँझ बिहान जसरी रित्तो बिउजन्छ उस्तै गरी सुत्छ रित्तो साँझ कवि प्रह्लास सिन्धुलिया कवि प्रलास सिन्धुलियाको यही कविता अंशबाट आजको उद्घारको उठान गरेका छौं कार्यक्रमको उद्गार सुनेर रा बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा प्राविधिक साथी मिनर्बा वज्राचार्य र म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछौ कविता चर्चा गर्छौं सन्दर्भ हो नेपाल प्रज्ञा द्वारा आयोजित राष्ट्रिय कविता महोत्सव दुई को बहत्तरको सन्दर्भमा आयोजित राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविहरूलाई लिएर हामी कार्यक्रम उद्गारमा उपस्थित भएका छौं शो प्रतियोगितामा घरदेश र परदेशबाट जम्मा एक सय सतालिसवटा प्राप्त भएका थिए जसमा सिन्धुलीका कवि प्रहलास सिन्धुली प्रथम हुनुभएको थियो उहाँको कविताको शीर्षक गाउँको वृद्धालय द्वितीय हुनुभएको थियो पाँचथर्की कवि सरस्वती दुमी राई उहाँको कविताको शीर्षक थियो आमा जाँतो र मेरो जिन्दगी तृतीय हनुभएको थियो राजु स्याङतान उहाँको रस्ती बस्ती महोत्तरी उहाँको कविताको शीर्षक थियो एउटा दासको घोषणा त्यसैगरी तृतीय अर्को हुनुभएको थियो सोझो गाउँले उहाँको रस्ती बस्ती बजाङ कविताको शीर्षक थियो तातो बालुवामा छाती धसिरहेको जिन्दगी त्यसै गरी अर्का तृतीय हुनुभएको थियो सुदेश सत्याल उहाँको रस्ति बस्ती तनह उहाँको कविताको शीर्षक थियो जना आवाज पाँचजना कविमध्ये द्वितीय स्थान प्राप्त गर्ने कवि सरस्वती दुमी राई उहाँ पाँच थरमै हुनुहुन्छ त्यसो त उहाँ एकाडेमीमा कविता पढ्न पनि अनुपस्थित हुनुहुन्थ्यो चारजना पुरस्कृत कविहरू भने रेडी नेपालको स्टुडियोमा हुनुहुन्छ प्रथम प्रहलास तृतीय राजु स्याङ्तान सोझो गाउँले र सुदेस सत्याल चारैजना कविहरूलाई मैले एकैचोटि स्वागत गरेँ धन्यवाद प्रसजी प्रथम हुनुभयो सरस्वतीजी द्वितीय हुनुभयो राजु स्याङ्तान सोझो गाउँले सुदेश सत्याल तृतीय हुनुभयो पाँचैजना कविहरूलाई एकमुष्ट बधाई दिए सर पाथरमै बसेर हामीलाई सुनिराख्या हुनुपर्छ है सायद आजको यो उद्घारमा पुरस्कृत कविताहरू सुरुमा सुन्छौ गाउँको वृद्धालय सुनौ गाउँको वृद्धालय बुढा बुढी मात्र छौँ गाउँमा बुढा बुढी मात्र छौँ गाउँमा छोरा छोरीहरू छैनन् सखारै चरा जस्तै चिरी बिराउने नाति नातिनाहरू छैनन् आँगनको डिलमा फुल छ आँगनको डिलमा फुल छ तर टिप्ने कलिला आँखाहरू छैनन् त्यो अम्बाको बोट त्यो अम्बाको बोट जसमा चरासँगै जुत्ती खेल्दै हुर्किएको थिएँ त्यो ते पाक्तै खस्दै गर्न थालेको पनि वर्षौँ भयो बिहान जसरी रित्तो भिउँजन्छ बिहान जसरी रित्तो भिउँजन्छ उस्तै गरी सुच्छ रित्तो रित्तो सज डाँडामै छाडेर डाँडामाथिको घाम डाँडामै छाडेर डाँडामाथिको घाम आफै अनाथ भएका छन् सहरमा छोरा छोरीहरू आउँछन् आउँछन् अभावले चिथोरेको अनुहार देखाउँछन् जान्छन् एउटा कैदी जस्तो जिन्दगी दिन्छु हिँड भन्छन् बन्नै मगमगाउने वनफुल गमलामा सजाउला ठान्छन् पिजडाको लोभ देखाउँछन् गाउँ बिउ जाएर कहिल्यै नथाक्ने चरालाई यी डाँडा पाखाहरू यी डाँडा पाखाहरू टारी फाँटहरू जंगल चौतारीहरू अनि बाँडेर कहिल्यै नरित्तिने मन कसरी अटाउनु उनीहरूको साढे दुई आने सहरमा बाँच्नुको बिल्कुलै छैन यता बाँच्नुको दुःख बिल्कुलै छैन यता पोथ्राको गुड हेरेर पनि जिन्दगी चलेकै छ बच्चा काट्छन् मुखको घाँस खुवाउँछन् उडाउँछन् हागा, हागा पछ्याउँदै त्यही हाँगामा तुर्लुङ्ग झुन्डाइदिन्छन् अन्तिम सास तथापि आश गर्दैनन् बच्चाहरूसँग बुढीलाई रातो लगाएरै मर्ने रहर्छ बुढीलाई रातो लगाएरै मर्ने रहर्छ उसको जीवनको रङ खोसेर उडिहाले पो हुँ जस्तो हुन्छ कहिले कहिले उस्तै त्रास पक्कानो बाधेर बरबराइरहन्छु भित्रिएकी थिइस् त अघि अघि बाहिरी नेपाल मेरो अब जति बुढो भयो नि नसुक्ने पसिनाको गन्ध उस्तै छ जति बुढो भए नि नसुक्ने पसिनाको गन्ध उस्तै छ जति हिउँद खेपेनी ओर्लिरहने आँसुको भेल उस्तै छ एकअर्काका ससाना दुःखहरूसँग झिस्किरहन्छौँ झस्किरहन्छौं तर सास छौन्जेल तर तर सास यो मन्दिर छाडेर कतै जाँदैनौ एउटा पशुपति एउटा पशुपति म यतै छु यतिखेरको राष्ट्रिय कविता महोत्सवमा जे जति कविताहरू प्राप्त भए अधिकांश कविताहरू घरदेश र परदेशको पीडामा पिल्सिरहेका सुनिन्थे र प्रसजीको कविता गाउँको वृद्धालय पनि रेमिडेन्स जिन्दगीकै वरिपरि घुमे जस्तो लाग्यो नि हामीलाई यो चाहिँ अहिलेको जुन रित्तो रित्तो रित भएको गाउँ छ नि बुढाबुढी मात्रै हुने युवाहरू कोही पनि नहुने अनि सानो सानो बाहना बनाएर सहर आउने पढ्न लगायतको बाहना बनाएर सहर आउने अथवा विदेश जाने होइन र जस गाउँलाई सुनसान पार्ने यो चाहिँ मेरो आफ्नो गाउँको कथा हो यो तर सम्भव यस्ता कथाहरू स्वयं गाउँका छन् देशभरि मेरो आफ्नो गाउँको कथा हो तर सम्भवत यो मेरो गाउँको मात्र कथा होइन यो नेपालका गाउँहरूको कथा हो रेमिट्यान्स भन्दा पनि यो चाहिँ सहर छ छिर्ने युवा युवतीलाई लक्ष्य गरेर बाबुआमालाई चाहिँ दुःख पीडालाई माथि एकचोटि भयो नै फर्केर हेर उनीहरूको समस्या दुःख भनेर मैले त्यही उद्देश्यले लेखेको कविता हो सोझो गाउँलेको कविता पनि त्यस्तै थियो तातो बालुवामा छाती धसिरहेको जिन्दगी सोझोको कविता रेमिट्यान्ससँग सम्बन्धित थियो त्यस्तो अब राजु स्याङ्तानको कविता पनि एउटा घोषणा पत्र हो हुन तर त्यो कविताभन्दा पनि उहाँको पहिले रेमिट्यान्स भन्ने कविता थियो एउटा प्रथम कविको कविता एकाडेमीमा पनि सँगै बसेर सुन्नुभयो अहिले रेडियोको स्टुडियोमा बसेर पनि सुनिराख्नु भएको छ पहिलो कविमाथिको टिप्पणी केही छ अरू तृतीय कविहरूको होइन दोस्रो कविता पाँच थरमा हुनुहुन्छ उहाँलाई पनि सकेसम्म स्टुडियोमै उपस्थित गराउन खोजेका हौ हामीले उहाँको कवितामाथि उहाँको कवितामा एकदमै मनपर्छ मलाई प्रहलाद सिन्धुलेको कविता सबभन्दा बढी मलाई प्रभाव परेको चाहिँ झण्डालाई डिबी पर्यो भने के हुन्छ भन्ने बाटो हो त्यस पछाडिदेखि त्यसपछि म उहाँको फ्यान जस्तै भएको छु उहाँको सबै कविताहरू पनि भए त्यस्तो अवसर पनि जुडे लासदा हाम्रो अग्रज हो उहाँसँग हामीले के अरे सङ्गत पाउने कुरा हो होइन हामी सिनियर मान्छे हामीसँगै के अरे कविता सुनाउन हामी सँगसँगै हिँड्न पाउँछौँ उहाँको कविता साह्रै के अरे मनपर्छ होइन एकदम संवेदनशील कविता गम्भीर विषयवस्तुका कविताहरू पनि छन् सुदेशजीको के छ भन्नाइ दाईसँग धेरै चिन्जान भयो थोरै भर्खरै धेरै भएको छैन चिन्जान त्यही थोरै चिन्जानमा पनि एकदम गम्भीर खालको सम्बन्ध भएको छ दाईसँग र दाईले चाहिँ अब मलाई नै पनि भेटघाट हुँदाखेरि धेरै प्रेरणाहरू दिइरहनु छ उहाँका कविताहरू पनि मैले जति सुनेको छु आजसँग सुनेका सबै कविताहरू मन परेका छन् प्रसजी यसरी भिड्नुभएको त दर्शकौँ भयो त है मैले अब यहाँ काठमाडौँ आएदेखिको लगातार भाग लिइरहेको छु काठमाडौँ छिरेको कति वर्ष भयो काठमाडौँ आएको त पच्चिस सबिस वस्तो भयो ल मैले बाहन त्रिपन्न सालदेखि चाहिँ नियमित जस्तै गरी भाग लिइरहेको छु बाजनमा नछोड्ने भिडियो राखेको हुँदै होइन यो एकाडेमीको उसमा चाहिँ मलाई जस्तो पछिल्लो जरामा आएर धेरैले गाली गरे त सिरियन भइसक्यो त पुरानो मान्छे कता त्यो बच्चाहरूसँग भिड नआएको भन्दा धेरै गाली गरे इभन कि पनि मलाई गाली गर्नुपर्छ बेला मौकामा होइन है कवि अब छोडिदिनुहोस् या एकाडेमा त सबै बच्चाहरू आउँछन् सानसान मान्छे तृतीय भएको भए के हुन्थ्यो पुरस्कारको त केही पनि मतलब बनाइदियो मलाई बाई <laughs> पुरस्कार नहुँदा नै के भएको थियो र मैले चाहिँ भनेको तपाईँको जुन यो बाइस सालदेखिको कविताको यो इतिहास छ कविता महोत्सवको गरिमा छ एउटा कुरो त्यो गरिमा हिजो भूविसर्जन हामीले मानक मानेका भूमिसर्जनहरू होइन पोषण पाण्डेहरू पारिजातहरू होइन घिमितिवारीहरू जम्मै हामीले मानेका मान्छेहरू होइन त्यो प्रदेशबाट आएको हुन् हरिवत कटुवालहरू साथै मन परेको कविहरू त्यही यही प्रति नै भाग लिइरहेको उनीहरूले हिजो चाहिँ यसको गरिमाबाट आएको जुन कार्यक्रम हो त्यो किन छोडौँ भनेर त्यो एउटा त्यो गरिमा हो त्यो मैले चाहिँ भाग लिनुको एउटा कारण दोस्रो रहा। कारण के, न, आ, को, को के, के हो भन्दा राज्यले गरेको कविताको एकमात्र कार्यक्रम हो यो आगल जुकल त झा पनि गर्ला होइन तर नियमित गरेको राज्यको तर्फबाट गरिएको कविताको एकमात्र कार्यक्रम हो एउटा कविले त्यस्तो कार्यक्रमलाई बहिष्कार गर्नु हुँदैन भन्ने मेरो अर्को तेस्रो भनेको चाहिँ के भने लड्ने भनेकै युवाहरूसँग हो कि होइन युवाहरूसँग लड्यो भने आफ्नो सामर्थ्य बढ्छ सा त्यो एउटा शक्ति आउँछ भने अहिलेका युवाहरू त निकै धारिला कविता लेख्छ त त्यही भएर त उनीहरूसँग उनीहरूसँग लड्न लडेको लड्ने भनेकै त्यही हो क्या जित्नु हार्नुको कुरो होइन ठुलो कुरो होइन होइन जित्नु हार्नु त केही कुरा होइन किन लडेपछि प्रतिशोध पुरस्कार नपाउँदाको हिजोको प्रलास र आज पुरस्कार पाउँदाको प्रलास कलम त एउटै हो नि तर यो राष्ट्रिय कविता महोत्सवले छोइदिएपछि अलिकति चर्चा त हुन्छ नि त होइन चर्चा त हुँदो रहेछ भन्ने बुझ्दैछु म होइन तर मलाई अब अहिले चाहिँ अब के आफू भएर पनि हो कि के हो थाहा छैन होइन अघिल्ला वर्षहरूभन्दा पनि यसपालि चर्चा अझ बढी भइरहेछ होइन ठुलाजी बधाई दिन्छु द्वितीय स्थान प्राप्त गर्ने कवि सरस्वती दुमी राई अहिले पाँच थरमै हुनुहुन्छ टेलिफोन सम्पर्क पनि हामीले गर्न सकेनौ उहाँको कविताको शीर्षक आमा जाँतो र मेरो जिन्दगी यो कविताउनु भएको थियो कवि सन्ध्या पहाड़ीले सन्ध्या पहाडीकै स्वर हामी सुनौ है तर सरस्वती तुमिराई उहाँको कविता च्याख्ला पीठो जिंदगी टुकड़ा पारिकी छो झड़ी में भिजे विस्कुन में सुके भूमा छेंदगी आमा जैसे जिंदगी घर पीसी को भोग को सपना भात ढीडो खोले रोटी दाइरा घास कर आमालाई देखेर भन्थे भूख लाग्यो आमा ममता बोल्थ्यो आमाको भर्खर पिस्दैछु जिन्दगीलाई पर्ख छोरी रोटी खाइली वर्तमान म स्वयम् आमा स्कूलबाट घर फर्केका मेरा छोरा छोराछोरी सिक्मा थचक्क बसेर भन्छन् आमा भूख लाग्यो म मेरो आमालाई सम्झिन्छु र दोहोर्याउँछु आमाकै वाक्य पर्ख नानी हो जिन्दगी पिस्दैछु जाँतोमा रोटी खालाउ छोरा छोरी आमा रोटी होइन खान चाउचाउ खान्छौ म घुम्दै गरेको जाँतोसँग प्रश्न गर्छु भोलि केमा पिस्छन् होला यी मेरा छोराछोरीहरूले चाउचाउने आफ्नो सरस्वती दुमी राई उहाँको कविता त सुन्नु भएको थियो नि एकतामाथि केही टिप्पणी छ उहाँको कविता सन्ध्या पहाडीले वाचन गर्नु भएको थियो अनि हाम्रो कविताभन्दा उहाँको कविता छोटो र मिठो लाग्यो सरस्वतीजीले अहिले यतिखेर हामीलाई पाँथरमै सुनिराखेको हुनुपर्छ छन्द लालितका कविको केही छ भनाइ सुधेश हत्यालजीको मलाई दोस्रो कवितामाथिको टिप्पणी के छ मलाई त कस्तो भएको छ यो कविता चाहिँ मुटेछु बाहिर मैले सुने त्यो कविता एकदमै राम्रो लाग्यो मलाई अब उहाँसँग पर्सनल त्यस्तो चिन्जन त छैन तर पनि उहाँको कविता एकदमै मलाई राम्रो लाग्यो हो एकजना महिलाले त्यति राम्रो नलेख्या भन्ने त होइन तर अत्यन्तै राम्रो लाग्यो मलाई त्यस्तो कुनै कमेन्ट छैन बिम्बहरू निकै सुन्दर थिएर एकदमै अब उहाँ चाहिँ छायामा परेको कवि हो होइन सर दुमिराईलाई काठमाडौँ नचिनेको कवि हो मेरो आफ्नै रस्ती बस्तीमा बसेर लेख्नु पो ठुलो त पाँच थरको पनि रविमा होइन पाँच थरमा उहाँ बसेर पनि कविता लेखेर आज बिहान मात्रै उहाँसँग मेरो संवाद भएको थियो होइन उहाँले के भन्नुभयो त्यहाँ कविता महोत्सवमा मेरो चाहिँ छानवरी होइन कविता वाचनमा छान्यो अरे भन्दा पनि मेरो लागि पुरस्कार हुन्थ्यो दोस्रो पुरस्कार दिनु भनेको त मेरो लागि त एकदम अलौगीको भन्नुभएको थियो अनि त्यो भनेको उहाँ उहाँको के भने क्षमता हामीले कविता सुन्यौँ नि होइन कविता सुन्नुभन्दा अगाडिसम्म उहाँको बारेमा टिका टिप्पणी जति पनि सुनिएको नि होइन हल्ला पनि थियो होइन यो धेरै लामो समय भएको कारणले गर्दा अब त्यो रिजल्ट अहिले जुन रिजल्ट आयो त्यो रिजल्ट बाहिर पनि आएको हो होइन अब पत्याउनु नपत्याउनु हामीले पनि राम्रो पत्याएको थिएनौँ तर पनि जेस आएको थियो तर त्यही क्रममा पनि सँगसँगै विवादमा पनि आएको नाम हो त्यो पनि होइन उहाँको नाम चाहिँ कसैले गर्यो भन्ने खालको हल्ला पनि आएको थियो सँगसँगै पत्र पत्रिका पनि आएको कुरा हो तर कविता सुनिसकेपछि त्यो हल्ला चाहिँ ठ्याक्कै गलत रहेछ भन्ने कुरा उहाँको प्रमाणित भयो कविता जब कविता सुन्यौँ नि हामीले अनि त्यो कविता यति यति राम्रो कवितालाई लिए सेकेन्ड पुरस्कार पाउनु प्रथमै भइदिएको भए पनि त्यो कवितालाई चाहिँ माथि चाहिँ होइन एकदम ऊ हुँदैन थियो भन्ने खालको त्यो त्यो खालबोल लाग्यो त्यहाँ पनि ताली पनि राम्रो पायो त्यो कविताले सन्ध्या दिदीले सुनाउनु भएको थियो होइन उहाँको स्वर पनि अब सायद कवि नै एउटा कविकै स्वरमा हुनाले अझै मिठो सुनिएको पनि थियो समाज त्यहाँ होइन सुनिएको पुरस्कृत कविताहरूकै सबै कविताहरूमा चाहिँ निकै सम् विचार गऱ्यो हामीले होइन निकै सबैको कविता हेऱ्यो होइन हेर्दाखेरि पनि त्यो पुरस्कृत जुन जुन कविता भयो नि वास्तवमा त्यो ताली खाने एकदम वाह वह पाउने कविताहरू चाहिँ तिनै थिए कि तिनै कविताले त्यहाँ लेखाए र त्यो बाहेक एक दुई कविता मात्रै अरू कविता मात्रै त्यहाँ राम्रो सुनियो होइन सुन्दाखेरि पनि त्यो हिसाबले पनि कवितै हेरेर निर्णय गरेको रहेछ भने विश्वास गर्ने खालको आधार चाहिँ सरस्वतीजीलाई फेरि बधाई दिउँ र तृतीय तिनजना हुनुभयो महोत्तरीका कवि राजु स्याङतान बजानका कवि सोजो गाउँले कवि सुदेश सत्याल सुदेशजी त छन्द घन्काउनुभएको थियो हजुर निकै माथिल्लो स्वरबाट उठाउनुभएको थियो मौतरीका कवि राजु हुन्छ म आफ्नो कविता सुरु गर्छु मेरो कविताको शीर्षक एउटा दासको घोषणा पत्र आफ्नै चिहानमाथि चुपचाप निधाइरहेको महेश युगको असली दास हुँ आफ्नै चिहानमाथि चुपचाप निधाइरहेको महेश युगको असली दास हुँ को लगाएको छैन आज तर कुटिएको छु आफ्नै हातले नेल देख्दिन खुट्टामा तर बाँधिएको छु आफ्नै मस्तिष्कले निधारमा छैन कुनै मूल्य सूची तर बेचिएको छु प्रत्येक पल यो तातो पृथ्वीलाई पसिनाले पगालेर सभ्यताको पहिलो जग बसाउने म आज हिँडिरहेछु हरेक साँझ बास माग्दै नंगराले धरती खोस्रिएर शिश महल बनाउने म मा, आज मागिरहेछु आफ्नै लास छोप्ने एक चपरी माटो युगौं युग आज युगौं युग आज युग यो सुनसान मसान घाटबाट बिउजेर सोचिरहेछु मसँग किन छैन स्वतन्त्रताको एकमुठी सास किन बेचिन्छु पुस्ता अब जान्छु अब जान्छु मेरा पूर्वजहरूको चिहान खोज्न मृत्यु पर्यन्त पनि साङलामै बाँधिएका करोड़ कंकालहरू जम्मा गरेर सोध्छु आखिर कसले बनाको यो संसार आल्पस पहाडमा रोमसँग लड्दा लड्दै हारेर पनि संसार जितेका इसपा कसका अदम्य छातीका टुक्राहरू जम्मा गरेर सोध्छु कसले जितेको यो दुनियाँ दास मालिकले कि तिमीले इजिप्टको पिरामिड बनाउन नाइल नदीबाट ढुंगा बोक्दा बोक्दै रगत सकिएपछि फालिएका लाखौं इजिप्सियनका हाडहरू उत्खनन गरेर सोध्छु कसले बनाएको पिरामिड बादशाहले केति मिले ताजमहलमा सिंह मरमरको समाधि स्थल बनाउँदा बनाउँदै पाउजूको पासोमा जीवन सुम्पेका हजारौं निर्दोष कालीगढ़का हाडहरू जम्मा गरेर सोध्छु कसले बनाएको यो महल मुगल सम्राटले केति मिले ग्रेडवालको पर्खाल बनाउन पर्वत फोड़ेर ढुंगा निकाल्दा निकाल्दै प्रत्येक सिढ़ीमा आफै ढुंगा बनेका लाखौं दासहरूको अस्ति पंजर बटुलेर सोध्छु कसले बनाएको आफ्नै खप्परको सिरानी हाली चुपचाप निधाउन विवश म यस शताब्दीको इमान्दार दास पुर्खाको कंकाल साँची राखेर रा, अब अस्वीकार गर्छु दासत्व चुडाउँछु अदृश्य जंजीरहरू र लेखिदिन्छु आफ्नै रगतको मसीले यो गोलो पृथ्वीको निधारमा यो संसार मेरो संसार मेरो हो यो संसार मेरो हो, हो, हो। राजुले त्यो दावी गरिसक्नु भएको छ आफ्नो कवितामा राजुजीलाई कवितामय बधाई र उहाँको कविता सुनिसकेपछिको छोटो टिप्पणी प्रहलासजी सोझो गाउँले सुदेश के छ भनाइ राजुदीजीसँग त हाम्रो के अरे चार पाँच वर्ष अगाडिदेखि है सँगसँगै कविता साहित्य धेरै मञ्चहरूमा सँगै कविता भन्थ्यौँ हामी र मलाई के लाग्छ भने हाम्रो पुस्ताको एकदमै हामी युवा के अब बिस पच्चिस वर्षको उमेरमा जुन कविता लेख्ने युवाहरू हुनुहुन्छ नि त्यसमध्ये उहाँ चाहिँ एकदमै प्रगतिवादी कवि हो उहाँले आवाजविहीनहरूको आवाज उठाउनुहुन्छ अन्यायमा अत्याचारमा शोषणमा परेका मान्छेको निम्नवर्गीय मान्छेको के आवाज बोल्नु उनको कविताको धर्म हो पनि <laughs> <शौन्दा। laughs> मेरा लागि चाहिँ आज पुरस्कृत सबै कविहरू अग्रज हुनुहुन्छ होइन म चाहिँ अलिक पछिल्लै परेँ र उहाँसँग त मेरो भन्नुपर्दा यही कार्यक्रमै पहिलो चिन जानु हो र मलाई यो कविता अत्यधिक मन परेको कविता हो होइन यो वर्गीय चिन्तन छ यसमा सबैभन्दा चाहिँ उहाँको यो यो कविता सुन्दाखेरि चाहिँ एकछिन यो दिमागको यो तन्तु हल्लेको जस्तो अनुभव भएको त्यही सुन्दाखेरि पनि राजुको प्राप्ति हो यो असाध्यै मन पर्यो त्यहाँ हामी दुई तिनजना साथीहरूसँग यही कुरा भएको थियो कविताको बारेमा मलाई असाध्यै मन पर्यो प्रथम कविको के छ भनाइ राजुजीसँग त यो एकै अघि हामी निकै गाउँ गाउँ डुल्यौँ कविता खोज्दै खोज्दै कविता भन्दै सुन्दै सुन्दै कहाँ कहाँ कविता यात्रा पनि गरियो कविता यात्रा निकै गरियो उहाँसँग निकै असाध्यै घनिष्ठ परिचय पर भए भएपछि पर लगतैदेखि हामी त्यसरी हिँडेको हुनाले लामो सङ्गत नभए पनि उहाँसँग एकदम वर्षौँ पुरानो जस्तो सङ्गत भएको अनि मैले चाहिँ असाध्यै आश गरेको र असाध्यै माया गरेको मान्छे हो उहाँले कस्तो महसुस गर्नुलाई मा थाहा छैन तर यो कवि चाहिँ है यो छ है हामीलाई टक्कर दिने यो यसले चाहिँ सिध्याउँछ हामीलाई पछि पछि आएर भनि खाले कवि है चाहिँ सामर्थ्य भनेको के भने पछिल्लो पुस्ता हामी भन्दा तर उहाँको सामर्थ्यले उहाँलाई हाम्रो पुस्तामा तानिसके आज है अब यो एकाडेमीमा यसपालि पनि उहाँलाई अलिकति पनि अलिकति अगाडि बढ्न अझ अगाडि सहयोग गर्ला मलाई एकदम आशा नै भयो अभिव्यक्तिको अर्को माध्यम उद्गार यो सड़कको संकीर्णतामा अब नटाउने भइसकेको छु इन्जिनियरले सुनून् नेता प्राध्यापक र कविहरूले सुन यहाँहरू अहिले रेडियो नेपालको तरंगमा कार्यक्रम उद्गार सुनिरहनु भएको छ अभिव्यक्तिको अर्को माध्यम उद्गारमा यहाँहरूले आफ्ना सृजना पठाउन सक्नुहुन्छ पोस्ट बक्स नंबर छ रेडियो नेपाल रेडियो नेपाल्डूमे आईडी हो रेडि डॉट रेडियो उदगार एट जीमेल डॉट कम श्रोताहरू यहाँहरू रेडियो नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्घार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्धारमा नेपाल प्रज्ञा प्रतिष्ठानको अन्ठाउन्नौ वार्षिक उत्सवको अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रसिद्ध कविहरूलाई सुनिराख्नु भएको छ योभन्दा अगाडि प्रहलास सिन्धुलिया प्रथम कवि द्वितीय कवि सरस्वती दुमी राई र तृतीय कवि राजु स्याङतानको कविता सुनिसक्नु भएको छ अब सोझै हामी महोत्तरीबाट बजाङतिर लाग्छौ सुदूरपश्चिम लाग्छौं सुदूरपश्चिम बझाङका कवि सोझो गाउँले मैले धेरै पटक मुख मिठाएर बोलेको मुख त किलो नाम पनि हो सोझो कविता सुनाउँदा हुन्छ दाई मेरो कविताको शीर्षक तातो बालुवामा छाती थिरहेको जिन्दगी खै त यहाँले त कविता हेर्नु भएन त कन्ठे आउँछ म जहाँ जतिखेर पनि हेरिक भनिदिनु सबैलाई माफ गर्ने हेम्रवास बाबुती बाटी नवराज बराजुली सबैलाई माथ गर्ने तातो बालुवामा छाती धसिरहेको जिन्दगी आमाको माया जस्तो घाम उतै छ बाबाको छाया जस्तो जुन उतै छ प्रेयसीको स्पर्श जस्तो हावा र बहिनीले बनाएको सर्बत जस्तो पानी उतै छ सम्झनाको तरेलीमा अल्झिएको केवल एक मुठी सास छ मसँग यहाँ खल्तीको घाउ दुखेर खपि नसक्नु भएपछि हजुरबाको हस्तिहाट बन्दकी राखेर रा, आँसु लुकाउँदै अरब आएको थिएँ आगो पठाउन अघेनोमा भोकको भूकम्पले हल्लाएपछि घरको जग पुरै जिन्दगी दाउमा लगाएर कलीलो उमेरमा गाण्डी उठाएको थिएँ प्राण बचाउन परिवारको जीवनको जङ्गलमा सपनाका सुशेलीहरू हाल्दै आफ्नै आँगनमा बसन्त बोलाएर बैंसको गीत गाउनु पर्ने बेला बिरानो बस्तीमा आएर आँसु बगाइरहेको छौँ समयको सागरमा सम्भावनाको डुङ्गा ख्याउँदै विश्वविद्यालयका उज्याल भित्ताहरूमा सुन्दर भविष्य सजाउनु बेला तातो बालुवामा छाती धसिरहेको छौँ बाजो पल्टाइरहेको गोरुले बाँझो पल्टाइरहेको गोरुले निर्दय हलिको चुटाई खाए झैँ अरबबको लगातारको लाद सहनु पर्दा सुरु सुरुमा त अमरसिंहको आत्माले आफूलाई धिक्काे जस्तो लाग्दथ्यो उँटहरूको बथानमा वर्षौँ बिताउँदा कति बेला आफै उँठ भइसकेछु अब त यातनाहरू मेरा लागि घोडालाई कोर सरह भएका छन् अध्यक्षाहरूको असफल उपचारद्वारा भेन्टिलेटरमा पुर्याइएको देशलाई आवश्यक अक्सिजन जुटाउन साठी डिग्री सेन्टिग्रेडमा मरूभूमिमा परेड खेलिरहेछु हरेक वर्ष बर्खा लागेपछि सपनाको खेती गर्ने सरकार रेमिटान्सले धानीको बजेटमा बेसरी रियालुहाइरहेछ तातो बालुवामा छाती धसिरहेको जिन्दगी साँच्चै रेमिटेन्स जिन्दगीको सोझो गाउँले ल्याउनु नि उहाँको कवितामाथि बोलाउँ एकदमै उहाँको यो कविता अहिले हाम्रो नेपालको कुल गृहस्थ उत्पादनको उन्तिस रेमिट्यान्स धनी छ तर तिनै युवाहरूको जिन्दगी अहिले यति धेरै अस्तव्यस्त भइरहेको छ कि जसप्रति चाहिँ नेपालको कुनै पनि निकायहरू जिम्मेवार छैन र यो विषयमा मेरो मित्र मेरो एकदमै मिल्ने साथी पनि हो उहाँले यो जुन ढङ्गले उड्नु भएको छ कवितामा एकदमै मनपर्ने कविता हो र त्यो चित्र उहाँले भएको छ म धेरै मन परे मलाई प्रशी केही छ भनाइ मलाई एउटा सोध्न मन लाग्यो तपाईँ यो विदेश जानुभएको छ अरबतिर अरब गा छैन अब अरब गएको मान्छेहरूको कुरा सुने यो हो यो सामर्थ्य हो क्या कविको सामर्थ्य भन्यो नपुगेको कहिले को पुगेको छैन जसले कहिले त्यो जिन्दगी आफ्नो आँखाले देखेको छैन तर त्यो देखेर त्यहाँको बसेको मान्छे अनुभव भन्दा बढी उसले आफै नै भएको जसरी होइन म आफै अरबको उठ चढाइरहेको जस्तो गरी कविले आफैले भोगेको जसरी देख्न सक्ने सामर्थ्य यो चाहिँ साँच्चै असली कविको सामर्थ्य हो आ, यो चाहिँ उहाँले यसमा देखाउनु भएको छ जुन देखाउनु भएको छ यो चाहिँ अलौकिक छ सुदेश भाइ मैले चाहिँ लगभग राजधानी छिरेदेखिबाटै सोझुदायीका कविताहरू सुन्न थालेको दुई वर्ष जति भयो मैले जहाँसम्म सुनेको छु उहाँको राम्रो लागेको छ अनि यो दाइको कविता पढ्दाखेरि चाहिँ मैले अलिकति भने केही लाग्यो भने एकदम सरल भाषामा ठ्याक्क जुन त्यो लालित्य भएर उहाँले कविता भन्दाखेरि मलाई चाहिँ दिनेश अधिकारीको शैली चाहिँ ठ्याक्कै त्यसलाई पक्र कि जस्तो लागिरहेको कि त्यो शैली चाहिँ चा। सोझो गाउँले कवितामा बधाई छ सोझो गाउँले राजु सुदेशले रेडियोको आँगन टेकेको सम्भव त पहिलो पटकै होला है त्यसमा पनि कवि भएर टेक्नु भएर राम्रो कविता नलेखेको भए टेक्न त टेक्नुहुन्थ्यो होला अलिक ढिलो टेक्नुहुन्थ्यो होला अवश्य नै आखिरी यात्रालाई सहज बनाउने रहेछको कविता सुन्न बाँकी छ निकै जमाउनु भएको थियो एक पानी चाहिँ बरु त्यतिखेर कविता पढ्दा पढ्दै पानीको आवश्यकता महसुस चाहिँ श्रोताहरूले गरेका थिए आज चाहिँ तलको स्वरबाट उठान गर्नुहोला कविता जनआवाज सुनाउँ त अहिलेसम्म चाहिँ जतिसम्म वाचन गरे सबैभन्दा गढबाट त्यतिखेरै वाचन गर्दाखेरि यहाँ चाहिँ नहोला कविताको शीर्षक जन आवाज एक्लै हासिर दे के देशै दुखेको भए के होला शिर उच्च खै सगरमाथा नै झुकेको भए जे जे होस् न निधारमा हर घडी यही मृत्ति काल आउँला गर्नेले उपहास नै गरी राको लिदै आउला यस्तो सृष्टि गरे चलौ कसले उल्टो बग्यो गण्डकी पछ्याए पनि जति सुकै खोज नयाँ जिन्दगी चढ्ने चढ्छ सधैं सधैं शिखरमै झर्ने झरे तापनि बाँच्नेले कति काम गर्नु छ यहाँ मर्ने मरे तापनि बाँच्नेले कति काम गर्नु यहाँ मर्ने मरे तापनि खै जल्दैन दरिद्र मानसिकता पुतला जलाए पनि जन आवाज बुलन्द हुन्छ बहुतै कर्फ्यू लगाए पनि चुडकी एक बजाउँ दानी अरबौ मौरीहरू आउँछन् तारा जुन समान चम्चम गरी यो सृष्टि चम्काउछन् पक्कै चित्र विचित्र हुन्छ भवमा उर्ल्यो भने सागर आफै मालिक हुन प्रजा जति सबै को छन् यहाँ नोकर टुक्रिन्नन् कहिल्यै यी मुटुहरू संसार टुक्रे पनि डुक्रि रहन्छ उच्च स्वरले केही हुन्न डुक्रे पनि हो मौलाउनु पर्छ है ल है दुबोसरी जो पनि पृथ्वीमा अधिकार हुन्छ उत्तिकै पुड्काहरूको पनि झोक्राएर त्यसै त्यसै बसिरहे अस्तित्व कोही लुट्दछ झोक्राएर त्यसै त्यसै बसिरहे अस्तित्व सुदेश सत्यालज ती हुनु भएको थियो यहाँले पनि छन्दबद् सुनाउनु भयो म छ त हजुर म प्रायः निकनै भन्छु कविता हेरेर कन्ठ आउँछ सबै लगभग कन्ठ नै हुन्छ आफूले लेखेका कविता सबै कन्ठस्ता लगभग कन्ठ हुन्छ संस्कृत पढ्नुभयो यहाँले हजुर अहिले पनि पढ्दै हुनुहुन्छ अहिले कहाँ पुऱ्याउनु भयो शास्त्री तेस्रो वर्षको छ आजको उद्घारमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविहरूलाई समेट्यौं सरस्वती दुमी राई उहाँ पाँथरमै रहनु भएकोले उहाँ चाहिँ यहाँ उपस्थित हुन सक्नुभएन तर उहाँको आवाज भने हामीले प्रसार गरिसकेका छौँ अब हामीले बिदा माग्नु पर्ने पनि छ प्रल्लासजी त योभन्दा अगाडि पनि रेडियोमा आइराख्नुहुन्थ्यो एउटा कविको पहिचान बनाइसक्नु भएको कवि अहिले प्रथम भन्नुभएको छ तर यहाँ रहनुभएका तिनजना राजु स्याङतान सोझो गाउँले सुदेश सत्याल पहिलोपटक रेडियो नेपालमा कवि भएर छिर्नुभएको छ माइक्रोफोनलाई साँची राखेर बोलिराख्नु भएको छ ल सुदेशजीबाटै केही कुरा सुनौं बिदा माग्नुभन्दा अगाडि तपाईँको आफ्ना आफन्तहरूको बिचमा तपाईँ बोलिराख्नु भएको छ यतिखेर संसारभरि तपाईँको आवाज पुगेको छ केही भन्नुहुन्छ म चाहिँ के भन्न चाहन्छु भने हाम्रो जीवनमा धेरै समयहरू हुन्छन् त्यो समयमध्ये केही समय, समय, के समय चाहिँ हामी सबैले सिर्जनाको लागि समर्पण गरौँ र यो ठाउँमा आएर जुन अवसर दिनुभयो यसको लागि रेडियो नेपाल र हजुरप्रति धेरै धेरै आभार व्यक्त गर्दछु खासमा मैले अब यो साहित्यतिर कलम चलाएकै रेडियो नेपालबाट प्रभावित भएर हो रेडियो नेपालबाट मेरो मुक्तहरू गजलहरू यो अगाडि प्रसारित भएका थिए कविता भन्ने यो पहिलो मौका हो यसको लागि रेडियो नेपाल रमेश ताई सबैलाई धन्यवाद र अरू कुरा त अब के अरे माया गरौँ होइन अब यो मान्छेको सकारात्मक सोचाइ जीवनप्रतिको आस्थालाई जगेर्ना गर्छ साहित्यले त्यही भन्छु म राजाजी मेरो पहिला म गाउँमा हुँदाखेरि गोठालो हिँड्दाखेरि सानो रेडियो हुन्थ्यो मसँग म रेडियो नेपाल सुन्थेँ रमेश दाइको स्वर म त्यति बेलादेखि सुनिरहेको थिएँ राम अविरल दाई अमरध्वज लामा नवराज लम्सा लगायतको दाईहरूको सबैको कार्यक्रम का सुन्थेँ म चिठी पनि पठाउने कोसिस गर्थेँ रेडियो नेपालमा मेरो कुनै रचनाहरू भाषा हुन्थ्यो कि भनेर तर संयोगले त्यस्तो हुँदैनथ्यो आज मेरो पहिलोचोटि कविताले तानेर अथवा म आफ्नो कविता लेखेर ले यहाँसम्म आए. कविता शक्तिले यहाँसम्म आइयो कविताको शक्तिले यहाँसम्म आउन पाइयो यसरी रेडियो नेपालमा बोल्न पाइयो अत्यन्तै खुसी छु म रमेशु दाई लगायत सम्पूर्णमा हार्दिक आभार प्रकट गर्छु प्रथम कवि प्रह्लादजी अब मलाई चाहिँ यसपालि रमाइलो पनि लागिरहेछ यो अर्थमा के भने मैले माया गरेको सुदेश भाइ होइन उहाँले पहिलोचोटि सुन्दाखेरि होइन अब यत्रो सानो फुचे, फुचे, फुचे मान्छे है कलिलो अनुहार है यस्तो ढल्की ढल्की हात हला यति मिठो छन्दमा कविता लेख्न झल्लिन सक्छन् होइन छन्दमान्य जानकारी राख्न सक्छन् छन्दमा मिठो कविता लेख्न सक्दैनन् जपाईले होइन छन्द मिलाउन सक्छन् नि छन्द मिठो मात्र होइन छन्दमा धारिलो लेख्न सक्नु अर्को खुबी होइन उहाँको कवितामा मैले अहिले फरक के देख्छु भने विचार आउँछ अहिले प्राँ प्राँ प्राँ प्राँ प्राँ mm -hmm. सुदेश भाइको कवितामा विचार प्रधान कविता आउँछ पहिले वर्णन आउँथ्यो धेरै होइन प्रकृति वर्णनदेखि सारा वर्णन आउँछ उहाँको कवितामा विचार आउँछ कि त्यो विचार यस्तो सस्तोबाट आउँछ यो कविताहरू केही पनि होइन सुदेश सत्यालको त योभन्दा खतरा खतरा कविता सुनेको म म त उहाँको फ्यान हो उहाँलाई मैले धेरै चाहिँ झ्यापै समारेको छु होइन समार्दै ल हेर्नु होइन उहाँको छापेको पनि मैले बोल्दा लिएर होइन खोजेर छापेको छु होइन त्यस कारणले यो एउटा टिम छ नि मलाई के लाग्यो भने अब संयोगले आएको हो सरस्वती दुमी राई त सम्भवतः उमेरको हिसाबले मेरो समकालीन हुनुहुन्छ होला होइन जस्तो लाग्छ लागेको छ उहाँलाई धेरै अगाडि नै पढेको मान्छे हो त्यो बाहेक तिनजना अरू जो कविहरू हुनुहुन्छ यो त मैले असाध्यै माया गरेँ कविहरू कि कस्तो रमाइलो टिममा लिएर हिँड्दा पनि होइन हिजो टेलिभिजनमा गयो हिँड्दा पनि ओहो यो त मेरो टिम हो नि त होइन होइन त्यो मेरो लागि होइन गरेको तर हुन चाहिँ के हो भने वास्तवमा यसपालिको प्रतिस्पर्धाको मेरो हैसियत पनि मलाई थाहा छ होइन मेरो हैसियत के हो भन्दा मेरो एउटा कविताको प्रतिस्पर्धा हो मेरो व्यक्तित्वको प्रतिस्पर्धा होइन उहाँहरू सिनियर जुनियर भन्ने कुरा उहाँले गर्ने आदर सत्कार मैले गर्ने माया बेग्लै कुरा भयो तर जुन प्रतिस्पर्धाको कुरा छ त्यो प्रतिस्पर्धामा उहाँको हैसियत उहाँहरूको हैसियत र मेरो हैसियत सेमै हाम्रो एउटा एउटा कविताको मात्रै प्रतिस्पर्धा हो हाम्रो यो काव्यमा कवितामा कति वर्षको लगानी थियो त्यसको प्रतिस्पर्धा अथवा व्यक्तित्वको प्रतिस्पर्धा हुँदैन त्यस कारणले एउटा एउटा टिम होइन मैले भनौँ न त्यहाँ चड्डा छान्दा पनि अरू एक दुईजना कविता थियो होला त्यो मध्ये होइन आएका मध्येक अरू एक दुईजना थियो होला नि होइन अब पाँचजनालाई सातजना बनाउन सक्थेँ मैले सातजना भयो यति सातजना भयो नि मेरो मैले माया गरेँ मान्छे जम्मै आउँथेँ कि भने दुई मलाई लाग्छ दुईजनामा त छुटेँ कि होइन अरू पाँचजना त हामी नै भयौँ क्या त्यो मलाई एकदम रमाइलो पनि लागिरहेछ ला कि त्यसले गर्दा नि होइन श्रोताहरू आजको उद्घारमा यस वर्षको राष्ट्रिय कविता महोत्सवमा प्रचलित कविहरूलाई जस्ताको तस्तै प्रस्तुत गऱ्यौँ प्रथम कवि प्रह्लास सिन्धुली उहाँको रस्ती बस्ती सिन्धुली द्वितीय कवि सरस्वती दुमी राई पाँच तृतीय कवि राजु स्याङतान त्यसै तृतीय बझाङका कवि सोजो गाउँले र तनाउकारका तृतीय कवि सुदेश सत्यालको कविता जस्ताको तस्तै प्रसार गरिसकेका छौ आजको कार्यक्रम उद्गारको समय पनि सकिसकिसकेको छ प्राविधिक साथी मिन बज्राचार्यका साथै म रमेश पौडेल सबै प्रसिद्ध कविहरूलाई हार्दिक बधाई र शुभकामना भन्दै यो उद्गारबाट विदा नमस्कार